नमस्कार लागि भएको बिहानत बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल विभिन्न मुद्दामा अवयुठहर भएर जेल जीवन बिताइरहेका तिन सय बढी कैदी बन्दीहरू कारगारभित्र आफै रोजगार सिर्जना गरी आय आर्जनमा लागेका छन् कुल चार सय एकाउन्नजना कैदी बन्दी रहेको चितवनको भरतपुर कारागारमा अहिले तिन सय कैदी बन्दीहरू काममा तल्लिन रहेका छन् उनीहरू कारागारभित्र सिलाइकटाई गरगना बनाउने काम मुढा का बनाउने काम साडीमा कडाइ गर्ने काममा व्यस्त छन् जेलभित्रको कामबाट भएको आमदानी धेरैजसो कैदी बन्दीले परिवारको लागि खर्च गर्ने गरेका छन् अपराध गरेर वा परिबन्धमा परेर कारगारमा कैदी बैन्दीका रूपमा दिन कटाइरहेका हुनेहरू आफ्नो काममा निकै लगनशील भएर लागेका छन् यहाँका अधिकांश कैदी बन्दीहरू स्वरोजगार मा लागेका छन् भरतपुर कारागारका जेलर कमल काफ्रेले भन्नुभयो स्वरोजगारका कारण उनीहरूलाई समय बिताउन पनि सजिलो भएको छ र परिवारलाई आर्थिक सहायता पनि भएको छ कतिपयले आफ्नो पुर्ख्यौली पेसा गरेका छन् भने कतिपय तालिमले नयाँ काम गरिरहेका छन् महिलाको तुलनामा पुरुषहरू नै बढी काममा व्यस्त हुने गरेको कारागारका जेलर काफ्रेले बताउनुभयो पोखरामा घर पसल भएका महकानका युवराज बिकहिले कारागारमा विभिन्न किसिमका गरगणना बनाउन व्यस्त छन् महिनामा आठदेखि दस हजारसम्म सजिलै कमाइरहेको छु युवराजले भन्नुभयो यहाँ गरेको आमदानीबाट छोराछोरी छोराछोरी पढाइरहेको छु लागु औषध मुद्दामा दस वर्षको कैद सजाय भोगिरहेका उनी पञ्चरत्न बाला खोक्रो बाला र विभिन्न प्रकारका आकर्षक बुट्टाभरिको गरगना बनाउन पोख्दछन् पोखरामै रहेकी श्रीमतीको सहयोगमा उनले कारगारभित्र बनाएको सामानहरू बाहिर बेच्ने गरेका छन् उमा रिमालबाट ठगेका जयमङ्गलाका केही स्थानीयले उमाको श्रीमानसँग रहेको ट्रक बेचेर आफ्नो ऋण असुल गरेका छन् ठगी मुद्दाको आरोपित ओमा रिमालका श्रीमान चिरञ्जीवी रिमालले आफूसँग भएको ट्रक बेचेर केही ऋण तिरेका हुन् रिमालस ट्रक नियंत्रण में लिखा स्थानीय केणदाता ट्रक लगा बेचना लगाए ऋण असूल कर ट्रक बेच रीन जनाण तीरिक् जयमंगला स्थानीय विनोद घानी दुईलाख एकराज घिमिरे एक लाख पचास हजार और सुनीता तिवारी को एक लाख ऋण असूल भ को पैसा पाएका मध्ये एक विनोद घलालले बताउनुभयो यस घटनामा स्थानीय एक महिलाको ज्यान गएको थियो तिनजना ऋणदाताले पनि पुरा ऋण असुल नगरी भागभन्दा गरी पैसा लिएको बताएका छन् उमा रिमाल ठगी काण्डमा मोजेका श्याम बरालले यस घटनामा संलग्न गराइ आफ्नो चरित्र हत्या गर्ने काम भएको बताउनु छ रत्नगरमा पत्रकार सम्मेलन गरी बरालले भन्नुभयो ओमा भन्ने व्यक्तिसँग मेरो नातागाता नातागोता छैन र कुनै पनि लेनदेन हिसाब किताब पनि छैन मेरो कुनै संलग्नता नभएको घटनामा केही व्यक्तिले आवेशमा आए चरित्र हत्या हुने काम गरियो निरन्तर समाजसेवामा क्रियाशील बरालको संलग्नता भनी प्रारम्भिक अनुमान गरिए पनि अन्तत त्यो झुटो ठहर भएको छ गाउँलेहरूकै पक्षका लागि काम गर्न खोज्दा उल्टै आफूमाथि हत्यारा भनी गम्भीर आरोप लगाएको भन्दै बरालले यस घटनामा आफ्नो कुनै किसिमको संलग्नता नभएको स्पष्ट पार्नुभएको हो अङ्ग्रेजी माध्यममा अध्यापन सुरु गरेपछि जुर्पानी पानी सातमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय समीपुरमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ प्रभावकारी शिक्षा प्रदान गर्ने भन्दै गाउँका अधिकांश अभिभावकले निजी विद्यालयमा बालबालिका पठाउन थालेपछि ग्रामीण स्तरको सो विद्यालयले विद्यार्थी तान्न अङ्ग्रेजी माध्यममा अध्यापन सुरु गरेको हो बहत्तर प्रतिशत जनजाति समुदायका विद्यार्थीहरू अध्ययन गर्ने स्वविद्यालयमा दुई हजार अठसट्ठी सालदेखि अङ्ग्रेजी माध्यममा पढाउन सुरु गरिएको विद्यालयका प्रधान अध्यापक नवराज जानकारी दिनुभयो अङ्ग्रेजी माध्यममा सुरु गर्नुभन्दा अघि बत्तिसजना विद्यार्थी अध्ययन गर्ने स्वविद्यालयमा अहिले अठासीजना विद्यार्थी पुगेका छन् इलाका प्रहरी कार्यालय खैरनीले लागु औषध ओसार प्रसारमा संलग्न भएको अभियोगमा दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको कुछ जनाएको छ विभिन्न प्रकारका लागु औषधसहित पक्राउ परेका खैरनी चार मगनीचोक बस्ने वर्ष पच्चिसका दिलीप चौधरीलाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ पक्राउ परेका अर्का व्यक्तिका बारेमा अनुसन्धान चलिरहेकाले उनको बारेमा तत्काल जानकारी दिन नसकिने इलाका प्रहरी कार्यालय प्रमुख रमेश पण्डितले जानकारी दिनुभयो मंगलवार रात एक बजे पकड़ पड़े चौधरी को साथलएल का डाइजेपाम सी सी पचहत्तर थान दुई एमएल फेना फेनारगन सी सी पचहत्तर दुई एमएल नोफिन त्रिहत्तर थान र एक थान सिरेन्ज बरामद भएको उहाँले बताउनुभयो चौधरी एक महिनाअघि लागु औषध सेवन गर्दै गर्दा फेला परेका र पुनस्थापना गृहमा राख्ने सहमतिमा छाडेको प्रहरीले जानकारी दिएको छ अनुसन्धानका क्रममा बिरगन्जबाट ल्याउने र पोखरा क्षेत्रमा बिक्री गर्ने गरेको पाइएको प्रहरी निरीक्षक पण्डितले जानकारी दिनुभयो लागु औषध वृद्धको एन बत्तिस दफा बाइस ग बमोजिम मुद्दा अगाडि बढाइएको उहाँले बताउनु नेपाल परिवार नियोजन सङ्घ चितवन शाखामा गत वर्षको भन्दा यस वर्ष गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको छ सङ्घको दुई को बाह्रको तथ्याङ्कमा सुरक्षित गर्भपतन गराउने महिलाहरूको सङ्ख्या छ सय रहेकोमा दुई हजार तेह्र जुनसम्ममा बत्तिसजना महिलाले गर्भपतन गराएका छन् पछिल्लो समयमा गर्भपतन गराउने केन्द्रहरू खुलेपछि परिवार नियोजन शाखामा गर्भपतनका लागि आउने महिलाको सङ्ख्यामा कमी आएको नेपाल परिवार नियोजन सङ्घ चितवन शाखा भरतपुरका शाखा प्रबन्धक रोशन घिमिरेले बताउनुभयो शाखाले माडीका चार र अन्य तेह्र गाविस गरी सत्र गाविसमा परिवार नियोजन सम्बन्धी सेवा पुर्याउँदै आएको छ चितवनका पानी उद्योगहरूले उपभोक्ताहरूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ उपभोक्ता हित संरक्षण मञ्चले चितवनका पानी उद्योगहरूले उपभोक्ता हित विपरीत स्वास्थ्य प्रतिस्पर्धालाई कुण्ठित गर्दै नौवटा उद्योगले एउटै वितरण स्थानबाट कारोबार गर्दै आएको भन्दै कारबाहीको का जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो चितवनमा रहेका सुप्रेम मिनरल वाटर एन्ड ओभरेज डिएसएम प्रधान जीवनज्योति लिप्टोन लेस्टोन र सौराहा सफ्ट ड्रिङ्क वाटरले उपभोक्तालाई संयुक्त कारोबार गरी अधिकतम मूल्यमा बिक्री गरेको भन्दै कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय चिदम्बरमा उजुरी दिएको हो त्यस्तै नोबलप्रासीको अप्सा मिनरल वाटर र सुमन मिनरल वाटर गैराकुर विरुद्ध इलाका प्रशासन कार्यालय कावासुतीमा उजुरी परेको छ कार्य कार्यविरुद्ध प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनको दफा तिन चार र पाँच समेत प्रभावित भएको भन्दै उजुरी दिएको उपभोक्ता अधिकार मञ्च चितवनका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो बेबारिसी अवस्थामा फेला परेका शबहरूको व्यवस्थापन हुन नसक्दा भरतपुर अस्पताल दुर्गन्धित भएको छ असार महीना भीतर विभिन्न समय में वेवार अवस्था में फेला प एघारवटा सब भरतपुर नगरपालिकाले व्यवस्थापन नगरदान भरतपुर अस्पताल क्षेत्र दुर्गन्धित बनेको हो बिरामी र कुरुवाले दुर्गन्धित सबको बारेमा गुनासो गरे पनि सम्बन्धित निकायले यसको व्यवस्थापनमा चासो दिएका छैनन् भनपाका कार्यकारी अधिकृत नारायण सापकोटाले केही दिनमै व्यवारिसे सब व्यवस्थापन गर्ने बताउनुभयो नगरपालिकाले सब व्यवस्थापनका लागि ठाउँ नभएको बताउँदै आएको छ भरतपुर नगरपालिकाभित्रका सडकहरूमा भवन निर्माण सामग्री राख्ने काम र भत्केको सडक पुनर्निर्माण नगर्दा सर्वसाधारणले शास्थ्य खेप्नु परेको छ साकुँडा सडकहरूमा घिटी बालुवा थुपार्नाले सर्वसाधारणलाई आवजात गर्न समस्या परेको हो महिनोसम्म सडकमा निर्माण सामग्री राख्ने पार्टी भोज गर्ने र सामानले सडक ढाक्ने गर्नाले सडक प्रयोगकर्तालाई समस्या परेको हो नगरपाल शासन ऐन अन्तर्गत कुनै पनि सडकमा भवन निर्माणका लागि सामग्री वा अन्य कुनै पनि सामान राख्न पाइँदैन राखेको चौबिस घन्टाभित्र हटाइसक्नुपर्ने हुन्छ तर नगरपालिकाभित्रका सडकमा यो प्रावधान लागू हुन सकेको छैन यस विषयमा आफूहरूले पटक पटक जानकारी गराए पनि नगर नगरवासीले आफन्तको आग्रहलाई अध्ययर गरेको भरतपुर नगरपालिका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेको भनाइ छ <स्था> गैराकोटबाट भारतको बद्री केदारमा बेपत्ता भएका आफन्तहरू खोज्न गएकाहरू अन्तत रित्तो हात फर्किएका छन् बेपत्ता खोज्न गएकाहरू उनीहरूको अवस्थामा अवस्थाका बारेमा कुनै जानकारी प्राप्त गर्न नसकी घर गर फर्कदा पर्खाइमा बसेका बेपत्ता परिवारका आफन्तहरू थब चिन्तित बनेका छन् बेपत्ता भएकाहरूको खोजीका लागि मोती चालिसे शालिग्राम आचार्य हिमालचन्द्र चालिसे निराजन पौडे लगायतको टोली भारत गएको थियो उनीहरू निराश हुँदै बुधबार साँझ गैंदाकोट आइपुगेका हुन् बेपत्ता भएकाहरूका सम्बन्धमा भारतका विभिन्न स्थानमा पहल गरेको भए पनि वास्तविक अवस्था पत्ता लगाउन नसकेको आचार्यले जानकारी दिनुभयो शान्ति तथा <स्तित> पुननिर्माण मन्त्रालयबाट द्वन्द प्रभावित क्षेत्र विकासका लागि भनेर आएको साठी लाख रुपियाँ फ्रिज भएको छ द्वन्द पीडितका लागि नभई सार्वजनिक निर्माणको लागि रकम आएको भन्दै पीडित पक्षले लिन नमानेपछि रकम फ्रिज भएको हो माडीको बाँदरमुढे घटना पीडितको लागि सरकारले दिएको रकम सामूहिक रूपमा सार्वजनिक काम गर्नुपर्ने लगानी गरी व्यापार गर्नुपर्ने कुनै व्यवसाय गर्नुपर्ने लगायतको झन्झटिलो काम गर्नुपर्ने बाध्यकारी अवस्था देखिएपछि पीड़ित रकम लिन लाका थेन द्वंद प्रभावित क्षेत्र विस कार्यक्रम के नाम में जिला वििकस समिति चितवनमा में आयोजित बजेट माड़ी बाद्र मोड़े कार्यक्रम संचालन करना असर करे फिरिज भार जिला प्राविधिक कार्य का इंजीनियर तथा कार्यक्रम का संयोजक पुण्यराम जानकारी दूनभ कार्यक्रम अंतर्गत कृषि विवास सावजनिक बाटो कुलेश्व पार्टीपोवा बनाउनका लागि प्रयोग गर्नुपर्ने र रा पीडितले राहतको कार्यक्रमबारे अरू कार्यक्रम सञ्चालन गर्न नदिने भएपछि रकम फ्रिज भएको हो दुई हजार बैसठी साल जेठ तेइस गते तत्कालीन माओवादीले कल्याणपुरको बाँद्रमोडे खोलामा विद्युतीय धराप राखेर रा बम पड्काउँदा अडतिसजनाको ज्यान गएको थियो भने बहत्तरजना घाइते भएका थिए चितवनको फेसलिङमा बिहिबार बिहान कार दुर्घटना हुँदा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री किरण गुरुङसहित चारजना घाइते भएका छन् चितवनको मोगलिनबाट काठमाडौँ जाँदै गरेको ना दुई ख आठ चार नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग एक च सात एक छ सा नम्बरको कार बिहान एक बजे एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो गाई तोनेमा कार चालक हेटुडाका सन्तोष लामा कास्कीका रमा गुरुङ र बोस गुरुङ रहेका छन् उनीहरूको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ पदमपुरमा बिहिबार नि शुल्क शिविर सम्पन्न भएको छ सामुदायिक सहयोग केन्द्र बछौली र भरतपुर आँखा अस्पतालले आयोजना गरेको शिविरमा तिन सयजनाको आँखा परीक्षण गरिएको थियो शिविरमा आएका पचासजना मोत्या बिन्दुका रोगीहरूलाई नि शुल्क लागि भरतपुर आँखा अस्पताल पठाएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभयो अब अबपालो अर्पणज जनावाजको अर्पणजनावाजमा हाम्रो प्रश्न छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानुनविदहरूको राय बाँझिनुलाई तपाई के भन्नुहुन्छ य जटिल विषय भएर बी हतारको सुझाव र सबै पक्षसँग छलफल गर्ने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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मुगलिन मोगलिन काठमंड नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मोबाइल नंबर अन्बे पचास एकसटी सात सौ तिरचाली अवस्थर्पण सबका सदै का रेडियोअर्पणसंगे इंटरनेट अनलाइन में डब्लू डब्लू डब्लू डट रेडियोअर्पण डट कम बासार भर के साथ सुनी रहने बिहान सात बजे अर्पण स्थानीय समाचार सको ध्रवराज बिदा भाई नमस्कार